आदर्शमा बिछ नि टक्सर बजारामा मेरो आदर्शमा बिछ नि टक्सर बजारामा आजैदेखि निम्ता दिन्छौ भत्ता हजारामा फुनाको भविष्यमा फागुनको तेरादेखि विषेमा ए फागुनको तेरादेखि बिसङ्गतेसम्म महिला आदर्श स्कुल आमा सबै जम्मा आमा बुबा दाजु सालमा स्थापना अहिले साठी बर्ष सोह्र सालमा स्थापना अहिले साठी बर्ष हिरक महत्त्व मनाउँदा सब मनसा सहयोग गरौँ सबैले दाना धर्म पुण्य कर्मा हाम्रो पहिचान दाना धर्म पुण्य कर्मा हाम्रो पहिचान घर घरबाट आउनुहोला म प्रसिद्ध त भूमि सालिमीको काख रुद्र गंगा रुद्रवतीको तट ऐतिहासिक मुसीकोट वामीकोटको छायामा पैसा काट्ने ठाउँको रूपमा परिचित सुन्दर नगरी वामी टि महेन्द्र आदर्श माध्यमिक विद्यालयमा गुणस्तरीय प्राविधिक शिक्षाको संचालनाथ हिर महोत्सव दुई को अवसरमा श्रीमद भागवत धेर सप्ताह ज्ञान महाज्ञ यही दुई फागुन तेह्र गति देखि बिस गति सम्गवत भास्कर पण्डित श्री कमल नारायण गौतम जीवको मुखार कथा वाचन तथा सम्माननीय प्रधान केपी शर्मा ओलीज्यू ट समुद्ध श्रद्धालु भक्तजन शिक्षा प्रेमी महानुभाव लगायत सबैमा शिक्षा जस्तो पवित्र क्षेत्रमा सहयोग गर्न तथा उपस्थित भई पुण्य लाभ लिनु हुन सादर अनुरोध गर्दछौ अनुरोधक मूल समारोह समिति श्रीमत भागवत तर धन्याञ्चल सप्ताह ज्ञान महायज्ञ दुई महेन्द्र आदर्श माध्यमिक विद्यालय गोलमी